अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने त आखिर हामी सबैले हो नि होइन यो साताको प्रश्न वन्यजन्तुको संरक्षणमा परेको संस्था WWF को पूरा नाम के हो वन्यजन्तुको संरक्षणमा समर्पित संस्था डब्लुडब्लुएफको पूरा नाम के हो आपो जवाफ यहां पचपन्न पैंतालीस छ सय अस्सी पचपन्न पैंतालीस छ सय एक फोन करिपाउन सकूक भारती घिमि यहां टीफोन को प्रतीक्षा में हए आरएस ब्रांच एट जीमेल डट कम में ईमेल को ओपन ग्रुप सेवा में रोटरी में आप जवाब पोस्ट कर सकूँ यहां को सही जवाब काग हमीम का संभावना रवसर पहचान सहायक होने पुस्तक सधन्यवाद प्रदान करने अब आजको विषयवस्तु भन्नलाई त हाम्रो मुलुकलाई कृषि प्रधान मुलुक भनिन्छ तर हामी कहाँ अझै पनि किसानी कामले व्यावसायिक रूप लिनै सकेको छैन यसका लागि हाम्रा किसानहरू आर्थिक रूपले अझै पनि सबल बन्न सकेकै छैनन् व्यावसायिक खेतीका लागि चाहिने ठूलो पुँजी साँच्चै भन्ने हो भने किसानको विकासमा ठूलो बाधक बनेको छ फेरि भएका सम्भावनाहरू पनि हाम्रा किसानहरूसम्म कहाँ पुगेका छन् यसैले आज हामी कृषिमा लगानीका विषयमा कुराकानी गर्छौ प्रणव सहकारीका अध्यक्ष विनोद अर्यालसँग तरत्यो त्योभन्दा अगाडि किसानले भोग्नु परेका आर्थिक समस्याका बारेमा बुद्धिमान मामा र जिज्ञासु भाँजी बीचको यो संवाद प्रस्तुत गर्छौं बुद्धिमान मामा हुनुहुन्छ समन्त आचार्य अनिजी हुनु साम्भवी खरेल दीदी। ए दीदी। कोमा कति पछि देखा पर्नु भयो त कहाँ हराउनु भएको तपाईँ हराएको होइन भन्जी अलिकति झमेलामा फसेको थिएँ के, के म झमेला रे कस्तो झमेला मामा के भएर सानो मामालाई भन्नु न मामा के भयो हेतेरिका हो, हो। कुरा त सुन पहिला प्याचा बिचमा बोल्नु पर्छ केही भएको छैन क्या उसलाई के हुनु छ र म त कस्तो डराएको तिम्रो काम नै अरू के छ र त मामा पनी, खाली कुरा सुन दीपक ले खेती व्यवसाय सुरू कर लागू होगी ऋण पाइज किोधपूछ करते हिड़क के हमीजस्ता किसान एकदम गाँव रही ऋण पाई इसी भौतारिंद हिड़ू भा कुनै सौकामा गएर महँगै ब्याज तिरेर भए पनि ऋण लिनु पर्ला भन्ने सोचिरहेको छु तर मामा बैङ्कहरूले खेतीपाती गर्न इच्छुक किसानहरूलाई ऋण दिने कुरा मैले अस्ति भर्खरै रेडियोमा सुनेकी थिएँ त किसानहरूलाई प्रोत्साहन गर्नको लागि ऋण दिने यस्तै यस्तै कुराहरू सुनेको त मैले भान्जी तिमी त अर्थशास्त्र के एमए गरेछौ जस्तो पो कुरा गर्न थाल्यो त बा ए ल ल गर्दिन ख्याल ल र तिमीले भने जस्तै नि भान्जी सजिलो कहाँ छ र यो ऋण लिने कुरोमा फेरि नेपाल राष्ट्र ब्याङ्कले अरू ब्याङ्कलाई ग्रामीण ब्याङ्कमा आफ्नो सेवा प्रदान गर्न प्रोत्साहन गरेको मात्र हो कि तर यो कुरो सजिलो चाहिँ छैन है किन सजिलो छैन र मामा सुन भान्जी किनकि बैंक सञ्चालन गर्ने भनेको चान्चुनी कुरो होइन हो त ल भन त कहाँ हो र हो धेरै पैसा लाग्छ हाम्रो देशको भौगोलिक संरचना पनि एकदम अप्ठ्यारो खाले छ हेर फेरि अर्को कुरो नि ब्याङ्कले पनि ठुला व्यवसायलाई मात्र ऋण दिने चलन छ हामी जस्ता साना व्यवसायलाई त खै तर मामा साना व्यवसाय गर्ने चाहना भएकाहरूलाई पनि त बैङ्कको ऋणको आवश्यकता पर्छ नि होइन र पर्छ त्यो भएर के गर्नु हेर भान्जी ऋण लिनका लागि पहिला त व्यवसायको बारेमा कागजहरू चाहियो फेरि धितोको कुरो पनि आउँछ अब फेरि धितो पनि चान्सु नै हो र ऋण लिने रकमको दाँजोमा बराबर हुनुपर्छ अनि यो सब कुरोका लागि त फेरि उही पैसा नै चाहियो तर मैले सुनेको यी बैङ्क र सहकारी संस्थाहरूले यदि कृषिमा इच्छुक मान्छेलाई ऋण दिएन भने त उल्टै जरिवाना तिर्नुपर्छ रे अनि के भनेको नि यो हो त्यो प्रावधान पनि छ तर जरिवाना तिर्नका लागि नि भन्जी ब्याङ्कहरू तयार पनि हुन्छ भनेर भन्छन् कि तर हामी जस्ता साना व्यवसायीलाई ऋण चाहिँ दिन मान्दै मान्दैन होस् न त ठुला बैङ्कहरूले ऋण दिन मान्दैनन् भने माइक्रो फाइनान्स भन्नेहरू नि त छन् नि यिनीहरूले त फेरि घर घरमै आएर सेवा पनि त दिन्छन् नि खाता खोल्नेदेखि पैसा जम्मा सम्म। अ, त्यो पनि हो तर सबै माइक्रोफाइनेन्स सेवा सबै ठाउँमा हुन्छ भन्नु पनि त मिल्दैन नि भन्जी अब हाम्रै गाउँको कुरो गर न हाम्रो गाउँ सहरबाट टाढा छ फेरि यी माइक्रोफाइनेन्स कहाँ कहाँ नै पुग्न सकेका छन् र कुल जनसङ्ख्याको जम्मा ना गरनू? गरनू, ना गरनू ए प्रतिशत जनसङ्ख्यालाई मात्रै सेवा दिन सक्छन् यिनीहरूले अब सोच त तिमी ओहो त्यसो भए गाउँमा बस्नेहरूले ठुलो कामै नगर्नु गर्नु नगर्नु कसले भने आएको छ र भान्जी मैले सुनेको चाहिँ के भने नि भान्जी ए एउटा कुनै गाउँमा नि भान्जी ग्रामीण ब्याङ्कको नमुना लागू भएको छ अरे हाम्रो देशमा होइन के यो ग्रामीण ब्याङ्कको नमुना भने चाहिँ के हो नि फेरि धेरै <laughs> त मलाई नि थाहा छैन हेर भान्जी तर यो ग्रामीण ब्याङ्कको नमुना भनेको चाहिँ नि समूहमा पैसा जम्मा गर्ने र ऋण लिनका लागि सामूहिक पहल गर्ने हो रे इस्ते इस्ते क्या खोइ यस्तै के केही सुनिएको छ क्या मैले अब यसरी पैसा लिँदा केही ब्याज त तिर्नै पर्छ फेरि समूहको एकजनालाई ऋण तिरेन भने अरू कसैले ऋणै पाउँदैनन् अब यसले गर्दा सबैजनालाई पैसाप्रति उत्तरदायी चाहिँ बनाउँछ हेर तर सरकारले नै थोरै थोरै लघु भन्छ क्या अरे मामा अँ यस्ता कर लघु कर्जा दिने व्यवस्था गरेको त सजिलो नि हाई हाइमामा त्यही भनेको हो भान्जी अनि के भने नि भान्जी कडा नियम भन्दा पनि लचिलो भइदिए अझै बेस हुन्छ हेर ग्रामीण ब्याङ्कको नमुना लागू गरेर एकजना मान्छेलाई मुख्य व्यक्ति बनाएर ऋण दिने र बचत गराउने कुरालाई अघि बढाए भइहाल्थ्यो नि हाई मामा, यो भो सब मानसिमा आधारित काम करना नी। है ना मामा? सारे कुरा गर <laughs> ओ, मामा पनी। अब कुरा कुरा भान्जी अब कर सब संभावना बोकोत्रे एक हो। तर आवश्यक पूर्वाधार र ज्ञानको अभावमा सबैभन्दा कम आकर्षक पेसा बनिरहेको छ किसानी काम आजभोलि हुन त युवाहरूले नयाँ तौर तरिका प्रयोग गरेर कृषिमा हासिल गरिरहेका उपलब्धिले गर्दा यो पेसा बिस्तारै युवावर्गको ध्यान तान्न सफल त भएको छ तर फेरि कुरा आउँछ लगानीको कृषिजस्तो उत्पादनमुखी क्षेत्रमा पनि लगानी गर्न वित्तीय संस्थाहरू यहाँ निकै हिचकिचाउँछन् केही बाध्यात्मक नियमहरू रहे पनि वित्तीय संस्था कृषिमा लगानी किन गर्दैनन् त यो सर्वसाधारण नेपालीको चासो पनि बनेको छ आज यही विषयमा हामी कुराकानी गर्छौं प्रणव सहकारीका अध्यक्ष विनोद अर्यालसँग एडमार्ग कलेजमा अध्यापन समेत गराउनुहुने अरियालसँगको कुराकानीमा सबैभन्दा पहिले मैले आफ्नो खुल्दुली पोखिहाले हाम्रो मुलुकमा कृषिलाई निकै धेरै सम्भावना भएको रूपमा लिइन्छ के वित्तीय हिसाबमा पनि यो धेरै सम्भावना बोकेको क्षेत्र नै हो हामी कृषिलाई चाहिँ एकदम सम्भावना बोकेको भन्ने हिसाबले हेर्छौँ होइन तर हामीसँग के छ भने नि दुई चाहिँ समस्याहरू छन् एउटा त आर्थिक समस्या हुन्छ आर्थिक रूपमा हामीले लगानी गर्नुपऱ्यो अर्को अर्को विषय भनेको टेक्निकल पाटो आउँछ कि टेक्निकल कुरा आउँछ किनभने कृषिमा चाहिँ आधुनिकीकरण नगरिकन हामीले चाहिँ पहिलेको जुन परम्परा हिसाबले गर्ने हो भने हामीले त्यति चाहिँ फाइदा लिन सक्दैनौँ यो, यो त किसानहरूका लागि एउटा सुझाव जस्तै भयो भनौँ न होइन तर तपाईँ आफै पनि वित्तीय क्षेत्रमा भएको हुनाले जान्न मन लाग्यो कि किन त्यसो भए मानिसहरू क्षेत्रले कृषि क्षेत्रमा लगानी गर्न हिचकिचाउँछ त एक त के भयो भने वित्तीय संस्थाहरू सञ्चालन हुनको लागि भन्नुभयो रियली भन्नुपर्छ है मुनाफा चाहिँ केन्द्रित भयो क्या र हामीले चाहिँ के के हुन्छ भने मुनाफाहरू हेरेको कारणले गर्दाखेरि कृषिमा त्यति गर्न सकेका छौँ र त्यसपछि अर्को कुरो के छ भने यहाँका लेबर प्रब्लमहरूदेखि लिएर ले हामीसँग भएका टेक्निकल अप्ठ्यारोहरूदेखि लिएर यस्ता यस्ता चुनौतीहरूको कारणले गर्दाखेरि यहाँ चाहिँ त्यति सम्भावना भए तापनि हामीले चाहिँ त्यति लगानी गर्न सकिरहेका छैनौँ क्या त्यो कुरो चाहिँ हो भनेपछि लगानी यहाँहरूले फिर्ता होला भनेर देख्नुहुन्न सम्भावना सम्भावना चाहिँ चाहिँ त्यस्तो भन्दा पनि हामीसँग के भयो भने एउटा कृषिमा चाहिँ लगानी गर्दाखेरि सबैको एउटा आफ्नो उद्देश्यले चाहिँ खोलेको हुन्छ क्या वित्तीय संस्थाको आफ्नो एउटा उद्देश्यले खोलिएको हुन्छ होइन त्यो उद्देश्य चाहिँ के हुनुपर्छ भने कृषिको लाएन भनेर लाग्नुपर्छ र सम्बन्धित क्षेत्रका मान्छे विज्ञहरू त्यसमा चाहिँ लागेर चाहिँ के गर्नुपर्छ अगाडि बढ्नुपर्छ क्या त्यसले गर्दाखेरि चाहिँ के हुन्छ भने कृषिले एउटा चाहिँ फटको मार्न चाहिँ साधारण रुपमा जुन फाइनेन्स कम्पनीहरू कोअपरेटिभ भन्छौँ होइन र ब्याङ्कै पनि उनीहरूले चाहिँ त्यसो भए लगानी गर्न नसक्ने नै हो त त्यसो भए कृषिमा यहाँको कुरा सुन्दाखेरि त त्यस्तै लाग्यो किन भन्दाखेरि ब्याङ्कहरू फरक फरक उद्देश्यले खोलेका हुन्छन् कहाँ कृषिमा लगानी गरेर लगानी गर्न सकिन्छ त्यो ते त्यसो होइन तर एउटा के हुनुपर्छ भने वित्तीय संस्थाहरूको विभिन्न क्षेत्रमा उनीहरूले लगानी गरे गरेका हुन्छन् होइन उनीहरूको आफ्नो तर यो कोअपरेटिभको हिसाबमा मेरो आफ्नो पर्सनल भ्यूमा चाहिँ के छ भने त कुराहरू आएको छ होइन त्यस्तो त्यस्तो मार्फतबाट चाहिँ लगानी गर्दाखेरि चाहिँ उपयुक्त हुन्छ भन्ने चाहिँ मेरो धारणा हो जस्तै यो अहिले हामीले जति पनि सहकारीहरू वा साना ठुला वित्तीय संस्थाहरूलाई हेर्ने हो भने ती वित्तीय संस्थाहरूको मुख्य उद्देश्य भनेको नै छरिएर रहेका पुँजीहरूलाई रहे एक ठाउँमा जमा गर्ने र उत्पादनमुखी क्षेत्रमा लगानी गर्ने साधारण रूपमा बुझ्दाखेरि वित्तीय संस्थाले अहिले खेलिरहेको वा गर्न सक्ने भूमिका भनेको नै यही हो तर हामीले उत्पादनमुखी क्षेत्र भन्दाखेरि कुनलाई बुझ्ने त त्यसो भए तपाईँको भाषामा कुन हो उत्पादनमुखी क्षेत्र उत्पा जस्तो उत्पादन भन्नाले जहाँ जहाँ चाहिँ हामीले चाहिँ लगानी गरेर त्यसबाट हामी प्रतिफल पाउँछौँ नि है त्यस्तो त्यस्तो क्षेत्रमा चाहिँ हेरिरहेको छ जस्तै अब अहिले हालसला आएर चाहिँ के भइरहेको छ भने कृषिमा नि लगानीहरू नभएका होइनन् क्या कृषिमा नि लगानीहरू चाहिँ भएका छन् तपाईँको चाहिँ त्यो सहकारीले भन्नुहोस् तपाईँको चाहिँ त्यो पर्सनल लेभलमा भन्नुहोस् अथवा त्यो चाहिँ व्यापारिक जुन सङ्घ संस्थाहरू छ उहाँहरूले पनि कृषिमा चाहिँ लगानी गर्नुभएको छ कृषिमा चाहिँ बिस्तारै लगानीहरू चाहिँ बढ्दैछ कृषिमा चाहिँ एकदमै यसले चाहिँ तपाईँले भनेको जस्तै यो सहकारी जुन हामीले यो सहकारी भन्छौँ नि यिनीहरूले चाहिँ छरिरहेका समाजमा छरिरहेका पुँजीहरूलाई चाहिँ लगानी गर्नु नै हो र बिस्तारै लगानी चाहिँ बढी नै रहेको छ त्यसमा हामी कहाँ कुनै बाध्यकारी नियम छ यो ब्याङ्कहरूले वा वित्तीय संस्थाहरूले कृषि क्षेत्रमा कति प्रतिशतसम्म लगानी गर्नै पर्ने भन्ने खालको जस्तो ब्याङ्कको त मैले उहाँ तर यो सहकारीमा त्यस्तो केही छैन सहकारीमा फेरि कस्तो छ भने सहकारीको आफ्नै एउटा लिमिटेसन छ क्या तपाईँ त्यो एउटा पैदी छ त्यो पैदी नागेर चाहिँ हामी बाहिर जान सक्दैनौँ किनभने सहकारी जुन सहकारीहरू खोलिन्छ नि उनीहरूले चाहिँ त्यो आफ्नै सदस्यहरू माझ नै कारोबार गर्नुपर्ने हुन्छ होइन त्यस्तो त्यस्तो नियमहरू चाहिँ सहकारीमा चाहिँ छ तर यो कुरा चाहिँ ब्याङ्कमा चाहिँ त्यति लागु हुन्छ त्यो त जस्तो सहकारी सहकारी तपाईँ चाहिँ सहकारीको चाहिँ आफ्नो एउटा पैदी हुन्छ तपाईँको जस्तो एउटा उदाहरणको लागि हाम्रो चाहिँ एउटा सहकारी चौध नम्बरवटामा दर्ता छ हाम्रो प्रणव सहकारी होइन हामी चौध नम्बरभन्दा बाहिर जान सक्दैनौँ निदान यो, यो को को हामी लघु वित्तीय संस्थाको कुरा गर्दा नि गर यो सहकारी संस्थाहरू जुन छन् यी सहकारी संस्थाहरूले अहिले कुन कुन क्षेत्रमा वा कस्ता कस्ता क्षेत्रमा लगानी गरिरहेका छन् भनेर उसको केही हिसाब किताब वा लेखाजोखा भएको छ त्यस्तो खासै त्यो त्यो फर्मल्ली नभए तापनि यिनीहरूले चाहिँ के गरिरहेछ भने त्यही जस्तो तपाईँको विभिन्न सहकारी संस्थाहरूले कृषिमा नि लगानी गर्नुभएको छ उहाँले होइन त्यसै गरी आफ्नै चाहिँ त्यो सहकारी जस्तो मेम्बरहरू हुन्छ नि उहाँहरूको आर्थिक आर्थिक रूपान्तरणको लागि पसलहरू भन्नुहोस् तपाईँ विभिन्न चाहिँ कार्यहरूमा चाहिँ उनीहरूले लगानीहरू गरिरहेछन् ए भनेपछि पसलमा पनि हुनसक्छ वा किसानी काममा तपाईँहरू आफैले क्षेत्रमा लगानी गर्नुभएको छ यो सोध्न मिल्छ मैले मिल्छ किन हामीले चाहिँ के गरिरहेको छ भने नि जस्तो हाम्रा जुन चाहिँ जुन मेम्बरहरू हुनुहुन्छ नि उहाँहरूले चाहिँ कुनै प्रपोजहरू ल्याउनु भयो जस्तो म एउटा पसल राख्छु म एउटा खाद्य उस्तो राख्छु भनेर जुन प्रपोज ल्याउनुहुन्छ नि त्यस्तोमा चाहिँ हामी लगानी गर्छौँ यो सहकारीभित्रकै मानिसहरूले गरि हाम्रै मेम्बरहरू बिच बिचमा रहेर रहे होइन त्यही बिचमा र उनीहरूको चाहिँ आर्थिक हिसाबले अब जस्तो उहाँले ल्याउनु हुन्छ नि प्रपोज जस्तो कसैले पशु खोल्छु भन्नुहुन्छ कसैले चाहिँ म यस्तो चिया व्यापार गर्छु भन्नुहुन्छ कपिस खोल्नुहुन्छ भने यस्तो यस्तो क्षेत्रमा हामीले लगानी गरिरहेको छौँ के कस्ता क्षेत्रहरू छन् भनेर अलि नाम लिन ना मिल्छ होला यसो भन्दाखेरि जस्तो हामीले चाहिँ पसलमा तपाईँको चा, पसल हुनसक्छ कसैले पसल खोल्नु हुन्छ भने कसैले चाहिँ सानो जाने कफी सपहरू हुनसक्छ होइन त्यस्तै गरी कसैले चाहिँ होटेलहरू खोल्न खोल्छु हुनसक्छ त्यसै गरी कसैले कृषि जस्तो हाम्रै कोही साथीहरूले चाहिँ अब त्यस्तै यस्तै यस्तै कामहरूमा हामीले लगानी गरिरहेको छौँ यो कसैले पनि अहिलेसम्ममा कृषि काम गर्छु गर किसानी काम गर्छु वा कहीँ यस्तो केही खेतीपाती गर्छु भनेर अहिलेसम्म प्रस्ताव चाहिँ ल्याएको छैन प्रस्ताव ल्याएको छैन तर हाम्रो एउटा चाहिँ टिम छ क्या हाम्रो हामी चाहिँ के गर्ने विचार गरिरहेका छौँ भने हामी पनि अब कृषिमा चाहिँ जस्तो यो तपाईँको चाहिँ अर्ग्यानिक खेतीहरूको कुरा आइरहेको नि यसमा चाहिँ हाम्रो जाने सोच चाहिँ हाम्रो बनाइरहेका छौँ अहिले ए अनि योको सोच चाहिँ कहाँ छ त यो चाहिँ हाम्रो कस्तो भने विभिन्न साथीहरू जुन मिलेर गइरहेको विभिन्न साथीहरूले विभिन्न एरियाहरू हेर्नु भएको छ जस्तो मार्केट रिसर्चको कुराहरू लिएर ठाउँहरूदेखि लिएर होइन विभिन्न कुराहरू चाहिँ हामीले हेरिरहेका छौँ अहिले कसैले यो कुनै प्रस्ताव लिएर आयो भने वा आउनु पर्यो भने के गरेर आउनुपर्छ होला यहाँकै सहकारी सदस्यहरूले आउँदाखेरि पनि कस्तो हुन्छ त्यो प्रक्रिया कतिको सजिलो हुन्छ सजिलो त ठिकै हुन्छ तर उहाँले एउटा कस्तो एउटा खेती गर्ने चाहिँ एउटा पपोजल भन्नुहोस् न त्यस्तो हिसाबले ल्याउनु भने सकिन्छ हामी होइन मैले जान्न खोजेको चाहिँ के कस्तो प्रक्रिया चाहिँ कस्तो हुन्छ प्रक्रिया चाहिँ एकदम हाम्रो त्यसको कुनै जटिलहरू त्यस्तो छैन हाम्रो प्रक्रिया एकदम सरल प्रक्रिया नै छ होइन तर हामीलाई के विश्वास हुनु पऱ्यो भने गरेको अब समग्रमा नै एकचोटि यो अहिलेको समयमा यहाँ आफै पनि यो क्षेत्रमा लागिरहेको हुनाले फेरि एकपटक मैले सुरुको बेलामा पनि सुरुको प्रश्नमा पनि यो जिज्ञासा त राखेकी थिएँ सम्भावना बोकेको क्षेत्रका रूपमा हेर्न सकिन्छ कि सकिँदैन कृषि पेसालाई वित्तीय दृष्टिकोणले कृषि कृषि पे पेसा एकदमै सम्भावना बोकेको पेसा हो तर यसमा चाहिँ कस्तो हुन्छ भने हाम्रो जुन परम्परा छ नि हामी किन यसमा अलिकति पछि परिरहेका छौँ भने हाम्रो गर्ने जुन तरिका छ नि हाम्रो परम्परा तरिका भयो क्या अब यसमा आधुनिकीकरण होइन विभिन्न टेक्नोलोजीहरू ल्याएर विभिन्न कुराहरू ल्याएर विभिन्न रिसर्चहरू गरेर गर्ने भने एकदमै सम्भावना बोकेको चाहिँ क्षेत्र हो कृषि एकदमै त्यसो भए कुनै पनि संस्थाले सहकारी होस् वा फाइनान्स होस् वा ब्याङ्क होस् यस्ता संस्थाहरूले यो जुन अहिले यहाँले भन्नुभयो नि प्राविधिक रूपमा नै अहिले अलिकति कृषि क्षेत्रलाई विकास गर्नुपर्ने अवस्था छ होइन यस्तो बेलामा यी संस्थाहरूले किन यो कृषि प्रविधिलाई विकास गर्ने क्षेत्रमा लगानी गर्दैन त होइन यो लगानी नभएको त होइन होइन लगानी त भइरहेका छन् विभिन्न सङ्घ संस्थाहरूले यसमा विभिन्न टेक्नोलोजीहरू ल्याएर विभिन्न क्षेत्रमा कामहरू भइरहेका छन् होइन तर यो पर्याप्त मात्रामा नभएको मात्रहरू न हुँदै नभएको होइन बिस्तारै हुँदै गएको छ कामहरू बिस्तारी हुँदै गएको छ आशा लाग्दा सङ्केतहरू हामीले दे बिस्तारै देख्दै गइरहेका छौँ यसमा यो आशा लाग्दा सङ्केत भन्नुभयो यहाँले हजुर यो आशा लाग्दा सङ्केत भन्ने भनेको चाहिँ के होला कस्तो कृषिमा पनि विभिन्न किसिमका आधुनिकरणहरू भइरहेका छन् विभिन्न टेक्नोलोजीहरू हाम्रो युज भइरहेछ विभिन्न ठुल्ठुलोहरू यसमा चाहिँ लागिरहनु भएको छ होइन यसरी हेरौँ न त कोही पनि व्यक्ति यदि किसानी काममा लागि परेको छ अहिले र उसलाई चाहिँ अब पैसाको आवश्यकता छ भने उसले हामी कहाँबाट लोन वा अब ऋण होइन यसरी लिन सक्ने अवस्था छ त एकदमै त्यो अवस्था छ तर हाम्रो यसमा के छ भने हाम्रो नै अब केही बाध्यात्मक का छन् नि होइन हामीले यतिसम्म दिने लिने यतिसम्म गर्ने भन्ने हाम्रो चाहिँ नियम छ तर यसमा चाहिँ मेरो मैले आफ्नो भ्यू चाहिँ के छ भने कुनै सम्बन्धित व्यक्तिहरू नै इन्भल्भ भएर अथवा त्यही सँगसँग चाहिँ त्यही प्रपोज राखेर हामीले चाहिँ त्यस्तो उद्देश्यले कुनै कामहरू सुरु गऱ्यौँ भने त्यसले चाहिँ धेरै फ्रुटफुल चाहिँ काम ल्याउँछ भन्न खोजेको कुरा कस्तो भने म कृषि पेसामा एक लाग्ने व्यक्ति हुँ होइन तर मेरो एउटा सानो प्रयासले त त्यति ठुलो रूप नलिन सक्छ नि भने म यस्ता व्यक्तिहरू मिलेर चाहिँ पुँजीहरू कलेक्ट गरेर त्यो पुँजीलाई त्यसमा चाहिँ हामीले हाल्यौँ भने त्यसले चाहिँ एकदम ठुलो बेनिफिट नै ल्याउँछ जस्तो लाग्छ मलाई ऋण लिन गाह्रो छैन भन्नुभन्दा पनि अब जस ऋण दिनको लागि हाम्रो एउटा एउटा सिमाना त छ नि होइन हामीले चाहिँ जति चाहे जस्तो ठुलो स्केलमा दिने नहुन सक्छौँ नि हामी होइन एउटा तर के हुन्छ भने त्यस्तो त्यस्तो व्यक्तिहरूलाई चाहिँ मिलेर हामी उहाँलाई उहाँसँग हामी चाहिँ त्यो कोअपरेट गरेर हामी हामी प्लस उहाँहरू सबै मिलेर लाग्न चाहिँ सकिन्छ कुराकानी प्रणब विनोद वन्यजन्तुको संरक्षणमा लागि परेको संस्था पूरा नाम के हो यहाँको जवाब हामीलाई पचपन्न पैतालिस छ सय असी र पचपन्न पैतालिस छ सय एकासीमा मा गरेर टिपाउन सक्नुहुन्छ फेसबुकको ओपन ग्रुप सेवामा रोटरीमा जवाफ पोस्ट गर्न सक्नुहुन्छ यो सँगै आजलाई हामी कार्यक्रम सेवामा रोटरीको अघि बढौँ स्तम्भको अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढौँको अर्को अङ्क लिएर फेरि आउनेछौँ बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लुडब्लुडब्लु डट फेसबुक डट कम फो वार्ड स्ल्यास क्यापिटल एजिआई सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ